ट संसार संसारभरेकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा स्वागत छ स्वाग म ध्रुवराज खनाल पार्टीभित्रको विवाद मिलाउन ए माओवादी बैठक बस्दै व्यवस्थापिका बस संसदको बैठक आज पनि बस्ने विद्यालय स्तरबाट ट्राफिक जनचेतना जगाउने चितवन ट्राफिकको तयारी जनशक्ति अभावमा भने दैनिक काममा समस्या इजरायलसँग युद्ध विराम नहुने हमासका वरिष्ठ नेताको स्पष्ट उक्ति पछिल्लो आक्रमणमा एक सय जनाको ज्यान गयो र इङ्गल्यान्ड विरुद्धको टेस्टको पहिलो पारी बराबर गर्न भारत संघर्षरत जीवन यापन तथा जीवन न गुजाराय अपना सदै विज्ञापन का समाचार विस्तार में पार्टी भित देख अंतर कलह सधान करने प्रयास में छलफलको लागि ए माओवादीको विवाह समाधान समितिको बैठक आज पनि बस्दैछ यसअघि मंगलबार हिजो ए माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको निवास लाजिमपाटमा बसेको बैठकमा छलफल भए पनि सहमति हुन सकेको थिएन विभिन्न जिल्लामा गठन भएका समानान्तर समितिको विषय समाधान गर्ने भनिए पनि कुनै सहमति हुन नसक्दा समस्या झन बल्झिँदै गएको छ संस्थापन पक्षले आफ्नो विचार समूहलाई पेलेको भन्दै वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई पक्षले सिन्धुली गोर्खा डुटी मकवानपुर र धनुषामा समानान्तर समिति गठन गरेको थियो परम्परागत तबरले पार्टी अगाडि बढ़न नसक्ने भन्दै भट्टराई पक्षले संगठनात्मक संरचना बदल्नुपर्ने माग गरेको थियो यी माओवादीको विवाह समाधान समितिमा अध्यक्ष प्रचण्ड उपाध्यक्ष दय नारायणकाज श्रेष्ठ र बगटी नेता भट्टराई र महासचिव कृष्ण बहादुर महराज व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ दिउँसो एक बजेपछि बस्ने आजको बैठकमा सभासद गोपाल दहितले दर्ता गर्नुभएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तयार पारिएको छ पश्चिमी तराईका जिल्लाहरूमा बसोबास गर्ने थारू समुदायमा मात्र लाग्ने सिक्वेल सेल एनिमिया रोग प्रकोपको रूपमा फैलिएकाले सरकारले तत्काल रोग नियन्त्रणको सम्पूर्ण उपायहरू अवलम्बन गर्नुपर्ने माग गर्दै वहाँले संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनु भएको थियो आजको बैठकमा कानून न्याय संविधान सभा तथा संसदीय व्यवस्था मन्त्री नरहरी आचार्यले बहुप्रतिशित मानिएको अदालतको अवहेलना सम्बन्धी विधेयकलाई जनताको प्रतिक्रियाका लागि पठाउन प्रस्ताव गर्नुहुनेछ कायम कर लैंगिक हिम शांत कर संशोधन करने विधेयक में छलफल होने सार्वजनिक लेखा समितिको सभापति चयनको प्रक्रिया आजदेखि शुरू हुँदैछ संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज उम्मेद्वारी दिनुपर्नेछ समिति सभापति प्रमुख प्रतिपक्षी दलले पाउने प्रावधान भए पनि नियमावली अनुसार निर्वाचन प्रक्रिया पनि अघि बढ़ाउनु परेको संसद सचिवालयले जनाएको छ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 यस्तो कक्षा सञ्चालन गर्न लागेको कार्यालयले ला जनाएको छ ट्राफिक प्रहरीले गर्नुपर्ने अभियान अन्तर्गत आगामी श्रावण स्वर्गतेबाट जनचेतनामूलक कक्षा सञ्चालन गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक मुनेन्द्री कार्यालयले अभियान अन्तर्गत श्रावण स्वर गते एपेक्स एकाडेमी तथा सत्र होलिडे क्रिस्चियन स्कूलमा कक्षा सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो कार्यालयले यो सँगै ट्राफिक नियम उल्लंघन गरी सवारी चलाने कड़ा निगरानी राख स्कूल तथा कलेज में पढ़ने विद्यार्थी लहलह में तथा देखा सिक्खी को रूप गरेको मोटरसाइकल को प्रयोग पाइप इसण लिन सफल भएको कार्यालयले जनाएको छ निरीक्षक थापाले बिना लाइसेन्स सवारी साधन चलाउने बिना हेलमेट चलाउने र हेलमेट लगाए पनि हेलमेटको फिर्ता नलगाउनेलाई जरिवाना गर्ने गरेपछि सवारी चालकहरू सचेत भएका छन् यसले ट्राफिक नियम उल्लंघनको घटनामा समेत कमी आएको छ उहाँले चितवनमा बयालिसजना ट्राफिक प्रहरी भए पनि यति ट्राफिकले जिल्लाको सम्पूर्ण क्षेत्रमा काम गर्न नसकेको बताउनु भएको छ जिल्लाको मोगलिनदेखि लोथरसम्मका स्थानमा ट्राफिक रहे पनि अत्यावश्यक ट्राफिक प्रहरी चाहिने ठाउँमा समेत जनशक्ति अभावका कारण सेवा पुर्याउन नसकेको कार्यालयको भनाई छ सरकारले देशैभर तरकारीमा विषादी परीक्षण गर्ने तयारी गरेको छ काठमाडौँको कालीमाटी बजारमा बिक्रीका लागि लगिएका तरकारीको मात्र नमूना जाँच गर्दै आएको बाली संरक्षण निर्देशनालयले देशका अरू तरकारी बजारहरूमा पनि परीक्षण गर्ने तयारी गरेको हो कालीमाटीमा तरकारीको जाँचलाई कडाई गरेपछि व्यापारीहरूले अरू बजारमा तरकारी निकासी गर्न थालेपछि देशैभरि परीक्षणको तयारी गरेको वरिष्ठ बाली संरक्षण अधिकृत राजीव राज भण्डारीले जानकारी दिनुभयो मेसिन र जनशक्तिको अभावका कारण एकै पटक देशभर परीक्षण गर्न नसक्दा विषादी हालेका तरकारीको कारोबार रोक्न नसकेको उहाँको भनाइ छ राज भण्डारीका अनुसार मोबाइल भ्यान मार्फत देशका मुख्य ठाउँ र तरकारीका पकेट क्षेत्रमा परीक्षण गर्ने तयारी छ यस्तै सरकारले तरकारीसँगै अब फलफूलको पनि परीक्षण गर्ने भएको छ मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने विषादी फलफूलमा पनि हालेको गुनासो बढेपछि विशेष गरी आँप र किरामा धेरै विषादी हाल्ने गरेको पाइएको छन् अब पालो अर्पण जनाश्न जन छ सन् दुई हजार बाइससम्म नेपालमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य पूरा गर्न केमा बढी जोड़ दिनु पर्ला यी वास स्थान र आहारा संरक्षण बी जनचेतना अभिवृद्धि र सी नियन्त्रण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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ डोडा बिर्घ सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन नौ विषय काठमाडौँ मुगलिन दमलीपोखरा नानगढ सडक खण्ड पनि खुल्ला छन् सौ रावन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस विदेश का समाचार इजरायल पैलेस्टाइन को हमास बीच जारी युद्ध युद्धविरामका लागि पहल भइरहेका बेला हमासका एक वरिष्ठ कमाण्डरले कुनै पनि हातमा युद्धविराम नहुने बताएका छन् उनले एक अडियो टेप सार्वजनिक गर्दै पूर्ण रूपमा युद्ध रोकिने ग्यारेन्टी नभएसम्म युद्धविराम नगर्ने दोहोऱ्याएका हुन् हमासका कमाण्डर मोहम्मद देइफीले आफ्नो सेना मर्न तयार रहेको तर युद्ध विराम गर्न तयार नरहेको बताएको एसोसिएटेड प्रेसले जनाएको एस छ यसैबीच प्यालेस्टाइनको गाज क्षेत्रमा ईद पर्व चलिरहेका बेला इजरायली गरेको आक्रमणमा कम्तीमा एक सय जनाको मृत्यु भएको छ अधिकारीहरूका अनुसारमा बाल बालिका धेरै मारिएका छन् हमास र इजरायली सेनाबीच जारी भालसम्म बाह्र सय भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ यसबीचमा त्रिपन्न जना इजरायली सैनिकको पनि मृत्यु भएको इजरायली अधिकारीहरूले जनाएका छन् उता घातक इबोला भाइरसको महामारीका कारण पश्चिमी अफ्रिकाको वायु सेवा कम्पनी अस्काई एयरलाइन्सले लाइबेरिया र सिएरा लिओनमा हवाई उडान गरेको एयरलाइन्सले आफ्ना कर्मचारी र यात्रुलाई सुरक्षित राख्नका लागि यस्तो निर्णय गरिएको जनाएको छ लाइबेरिया र सिएरा लिओनमा उडान बन्द गर्ने असकाई दोस्रो हवाई सेवा कम्पनी हो यसअघि नाइजेरियाको अरिक इयरले पनि यी दुई देशमा उडानमा प्रतिबन्ध लगाएको थियो <śled> इङ्ल्याण्ड विरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारतले पहिलो पारी बराबर गर्न सङ्घर्ष गरिरहेको छ तेस्रो दिनको खेल सकिँदा भारतले आठ विकेट गुमाउँदै तीन सय अठाइस रन जोडेको छ भारत अझै 246 रनले पछि छ भारतका लागि कप्तान महेन्द्र सिंह धोनी पचास तथा मोहम्मद शामी चार रन बनाएर क्रिजमा छन् भारतले तेस्रो दिनको खेल एक विकेट पच्चिस रनबाट अगाडि बढ़ाएको थियो तेस्रो दिनको खेलमा अजिन् के रहनेले सर्वाधिक चौन रन जोडेका थिए इङ्ल्याण्डका जेम्स एन्डर्सन र स्टोवार्ट बोर्डले समान तीन तीन विकेट लिएका छन् भने मोइन अलीले दुई विकेट हात पारेका छन् इङ्ल्याण्डले पहिलो पारीमा पाँच रन बनाएको थियो भारतलाई बराबरी गर्न आज चौथो दिनको खेलमा दिनभर टिक्नु पर्नेछ चौथो दिनको खेल नेपाली सीमा अनुसार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 को ती आक्रमणमा एक सय आक्रमृ र इङ्ल्यान्ड विरुद्धको पहिलो पारी बराबर गर्न अवस्त बिहान दस बजेको शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानों कर्मचार पेट्रोल पंपसंगे फोन नंबर शून्य छप्पन्न पांच तिरसठी नब्बे रंग रोग सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामन दक्ष प्लम्बर पेट्रल को का साथ एशियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइन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 चितवन मै भन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रंगीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस मोबाइल अन्ठानब्बे